नमस्कार नमस्कार नमस्कार हार्दिक स्वागतम, अभिवादन कार्यक्रम जस्त फर इन्जोय हाँसी मजाक केन्द्रमा काल्लापारीका चाहिँ हाम्रा राजनातिसँगै म छु धुलुआबाजे अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण यक्ष चार थोप्लो कार्यक्रम जस्त फर इन्जोय हाँसी मजाक केन्द्र सुनिरहनु भएको छ त्यस्तै विश्वभरि नै डुलुवाजेलाई सुन्न मन छ भने डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट गर्नुपर्ने हुन्छ ल सुरुवातमा एउटा नराम्रो बानी छ भन्ने कुरो अब थाहा छँदैछ सा राजनातिलाई पनि अरू यो विषयमा राजनाथीलाई भन्दा बढी विष्णुनाथीलाई थाहा थियो के अरे नराम्रो बानी छ क्या एउटा गाना सुन्ने बानी टक्कसँगले चाहिँ नि एउटा गाना सुन्छौँ अब बाहिरतिर चाहिँ नि पानी बर्सेको छ हेर्नुहोस् मजाले परेको छ यो पानी परेको कुरोलाई पनि यहीँ जाने विस्तारित रूपमा अहिले पछि उठाउने शर्त गर्दै यति कुरा आयो नाति <laughs> लाग्यो माथ लाग्यो माथ लाग्यो मलाई मेरै माग्यो माथ लाग्यो मा मलाई मेरै माुको मात लाग्यो लाग्यो बसौते छो अबा माता दुनिया नया नया जिन्द उने भो नया नया बसवतेनिया नया नया नया नया घमला क्यों घाम लागे घामला क्यों घमला क्यों घाम लोपी रतिमा घाम भाग न थारे आ, मिखा, मिखा सपना सारा हुन रंगी चंगी फूल न थारे जुन छाओ जुन छाया जुन चायो। जुन चायो, जुन चायो, जुन छा माग्यो मात लाग्यो मात लाग्यो मत लाग्यो मात लाग्यो मात लाग्यो मलाई मेरै माया मात लाग्यो <varios> लाग्यो <laughs> यो बुढो मान्छेको के को मयालो भन्नु होला फेरि हेर्नुहोस् मयालो पिरतीमा उमेर बाधक बन्दैन असी वर्षको चाहिँ नि बुढो मान्छेले पनि प्रेम गर्छन् क्या त्यो प्रेम छ नि पाको परिपक्क भरपर्दो हुन्छ हो कि होइन है नाति नाति बोल्नै सक्यो होइन हिजोको घटना सम्झेर हो नातिलाई नि हुनुसम्म भएछ बाबा चिया खानु होटल आएको हैछ भगवान् त्यसपछि त के के भएछ के के भएछ अब त्यो पाके कुरो पछि गाउँलाई है कसैको राज्य स्कुल हो चाहिन्छ एउटा सानो स्कुलले बच्चालाई चाहिने अन्त कोता बज्यो गाँठो ए ए यो बुढो मान्छेको पनि मोबिल एउटा दिएको टाक्रो टुक्रो बद्ध रहेछ मिसिकल रहेछ है एउटा सानो स्कुलले बच्चा र मिसको कुराकानी सुने क्या स्कुलमा अँ मिसले सोधिन्थ्यो बाबु तिमी दुई दिनदेखि स्कुल आएको छैनौ किन भनेर सोध्नुभयो अनि विद्यार्थीले भने म्याडम मेरो स्कुल आउने त्यस जम्मा एकजना मात्रै छ हेर्नुहोस् त्यही पनि मम्मीले धेरै सुकाइदिनु भयो म कसरी स्कुल आउने त्यसैले पुरै दिन घरमा नै बस्नु पऱ्यो यस्तै पऱ्यो भने भनौँ ल अस्ति त ल कपडा धेरै सुकाइदिनु भयो आउन पाएन हौ अनि हिजो चाहिँ किन आएनौ त नि भनेर सोध्नुभयो मिसले फेरि अमिस हिजो त आइरहेको थियो नि तपाईँको घरको बाटो स्कुल आइरहेको तपाईँ पनि पढाउन आउँदाखेरि लगाउने यो ड्रेस चाहिँ धोएर सुकाइरहेको देखेँ त्यही भएर तपाईँ नै आउनु भएन होला भनेर म नआएको नि अरे भगवान् अचम्म छ अनि फेरि अलिकति यता आउँदै थियो एउटा घरमा एउटा बच्चाले फोन गरेर सुने क्या स्कुलको फोन गरेको रहेछ अनि उसले भनौँ हेड फोन गरेर आज मेरो छोरा बिरामी परौ स्कुल आउनु सक्दैन है भनेर एउटा सानो सानो बच्चाले भन्छ बाबु भनेर बोलेको रहेछ अनि हेर्छले सोध्नुभयो तपाईँ को बोल्नुभयो त भनेर सोध्नुभयो उसले जवाफ सु म चाहिँ मेरो बुवा बोलेको क्या चिन्नु भएन अरे अचम्म कुरो छैन त हो अनि के हो भन्दाखेरि शिक्षकले विद्यार्थीलाई सोध्नुभयो फेरि स्कुलकै कुरो भनौँ अब तिमीसँग सय रुपियाँ छ र तिम्रो ड्याडीले अर्को एक सय दिनुभयो भने तिमीसँग कति पैसा हुन्छ भनेर सोध्नुभयो सरले विद्यार्थीले भने सय नै हुन्छ सर भन्नुभयो अनि सर रिसाउनुभयो तिमीलाई जोड हिसाबबारी केही थाहा छैन भनेर मार्छ पार्नुभयो अनि विद्यार्थीले भन्छ मलाई जोड हिसाबबारे थाहा नै भयो होइन सर तपाईँलाई चाहिँ मेरो ड्याडीको बानीबारे थाहा रहेछ ड्याडीले मलाई सय रुपियाँ दिएको एक रुपियाँ त दिनुहुन्न अरे एकजना युवक आफूलाई चाहिँ एकदम सधैँ युवा छु भन्ने देखाउन चाहन्थ्यो अनि उसलाई मैले बाटोमा सोधेको के भन्दो भन्दा कति वर्ष हुनु हो भनेर त उसले के भन्छ म उन्नाइस वर्ष लागेको चाहिँ आज ठ्याक्कै बिस वर्ष पुरा हो अरे यस्ता यस्ता नै मान्छे हुन्छन् त्यहाँ त एउटा बुढाबुढी गफ अब बुढाले भने ए बुढी लगो नि त रामका बाउ दस थिए दस रथका बाउ थियो भने अब एघार रातको को थिए भनेर सोधेँ उसले भने बुढी चाहिँ अब एघार बाउ बाह्र रात होला नि त अरे भगवान् यो भाषले पनि जात्रा गरे अब कोही दस रथ कोही एघार छ अनि एक दिन एउटा वैज्ञानिकले यस्तो कम्प्युटरको आविष्कार गरे जसले सम्पूर्ण कुराहरू बताउन सक्ने नाखा गरेसैले पनि त्यो कम्प्युटर चाहिँ यसो परीक्षणको लागि भने एकदिन भाडामा ल्याएको अनि उसले कम्प्युटरलाई सोधो मेरो बुवा यस बेला कहाँ हुनुहुन्छ होला भन्नुहोस् त भनेर पसन कम्प्युटरले भन्यो अहिले उनी थमेलको एउटा भट्टीमा बसेर रक्सी पिउँदैछन् भनेर भन्यो त्यो व्यक्ति रिसायो चप यस्तो गलत इन्फर्मेसन दि मेरो बुवा मरेकै पाँच वर्ष भइसक्यो नि नच्याए निको गीत कम्प्युटरले गाली गरेँ कम्प्युटरले फेरि भन्यो तिम्रो आमाको पत्ती मरेको चाहिँ पाँच वर्ष भयो होला तर तिम्रो असली बुवा चाहिँ भट्टीमै रक्सी पिउँदैछ नि नपट्टि आमालाई गएर सोध अरे के भएको <laughs> ओ यताबाट अचम्मको कुरो हो बसमा चाहिँ नि यात्रा गरिरहेको थिएँ काठमाडौँबाट चितवनसम्म आउनको लागि म है डुलुआबा अनि त्यहाँ चाहिँ एउटा प्रेमी त प्रेमिकाको गन्ठान मन्ठ्यानबाट चलिरहेको रहेछ अनि प्रेमिका चाहिँ जतिखेर नि प्रेमीलाई एक एक थोक भनिरहने क्या किनभने उसको ध्यान अरू केटीतिर जाला आफूलाई नहेर्ला भनेर अन्त अन्त चाहिँ ध्यान जान नदिने आफूतिर मात्रै गर्ने अनि त्यसपछि प्रेमिकाले भनिन् हेर्नुहोस् न मेरो त कस्तो टाउको दुःख हो भनेर भनिन् अनि प्रेमीले उसको टाउकोमा एक चुम्बन गर्यो प्रेमिकाले भनिन् ल अब त एकदमै ठिक भयो भने त्यसपछि फेरि भनिन् हेर न मेरो हातमा कस्तो दुखी रह अहिले भनेर भनिन् अनि फेरि प्रेमीले चाहिँ उसको हातमा एकचोटि चुम्बन गरौँ फेरि भन्यो अँ अहिले त ठिक भयो भने फेरि एपम रितले उसले चाहिँ दुख्यो भन्दै गयो जहाँ दुख्यो भन्छन् त्यहीँ एकचुम्बाले त्यो विषय हुँदै गयो त्यत्तिकैमा मेरो सिटमा चाहिँ नि एउटा मान्छे बिचरा रोगी मान्छे बसिरहेको रहेछन् उनले भने ए बाजे यिनी त चाहिँ डक्टरै रहेछन् एकचुम्बन गरेपछि सबै निको हुने उनले जुरुक्क उठे ए बाबु तिमीले त च्याक्कै जहाँ चुम्बन त्यहाँ ठिक हुँदो लौ न मलाई यो पाइल्सको समस्याले हैजान बनाएको छ निको पार्दै भारे ए भगवान् कति हाँस्ने कहिले कहिले म हाँसेर खुद्कै बात लाउँछ अनि त्यसपछि बाथरुमभित्रबाट एउटा ठुलो आवाज आयो हिजोको कुरो है ए नाति नातिनी हौ लो लु लो लो बोलाइहालौ ए हजुर नमस्कार ओहो लाउन को बोल्नु हो ओहो ए सलिना नातिनी होइन हजुर अघि म कि के हो आज बहिनी ए भगवान् कति हो गाई बोल्नु नभएको पनि बाजेलाई नगरेर त धेरै भोगा यसपालि त अनि नातिनी के छ पोखरातिर कत्तिको पानी परेको छ त्यही त अब चितवनतिर नि पानी परिरहेको अब पोखरा त झन् धेरै पानी पर्ने छ हो त्यही भएर सोधेको नि हो नातिनी एउटा प्रश्न सोधौँ त ए इजी नै छोड्ने त्यसो नसोध्दा होला इजी त के इजी छ र अब ए ल अब भन्नु पऱ्यो कि पानीभित्र आगो लगायो भने माछा कहाँ जान्छन् होला माछा कहाँ जान्छन् होला त्यही परीक्षण गरेको अब सही जवाद दिनु होला चालिस जवाफ मिलाउनु भयो नातिनी मिले त पानीमा आगै लाग्दैन कहाँ जाने भएको छ होइन र ल नातिनी अब उत्तर पनि मिलाइहाल्नु भयो ल धेरै धेरै धन्यवाद ल कोलाई सम्झने ल सम्झनुहोस् धन्यवाद ल भाइ है नातिनी हाम्रो सलिना नातिनी हुनुहुन्थ्यो लौन फेरि अर्को को नाति नातिना को आउनु भयो आज दुलुबा बडो मजा गर्ने बिचरा हुनुहुन्थ्यो कि लो है नमस्कारम नमस्कारम हो नमस्कारम लौ न कति सानो आवाज है राम्रो नाति क्यारो थियो हौ अनि साँच्ची को बोल्नु भौ अञ्जली थापा ओहो अञ्जली नातिनी कहाँबाट हो गवाईबाट अनि okay. के छ गवाईतिर मिठो मसिनो पानी परेको छ कि के गरेको छैन अहिले चाहिँ शीतलै छ भनेपछि पानी परेपछि यसै शीतल हुन्छ के अरे होइन ना? अनि okay. नातिनीलाई के के कुरो गर्न मन लाग्छ बढी ए सबै कुरो गर्नुहुन्छ लेखापढी गर्नुभएको छ कि गर्नुभएको छैन लेखापढी पनि गर्नुभएको छ त्यसो भने लेखापढी सम्बन्धी नै प्रश्न सोध्नु पर्यो है त दसमा दस जोड्दाखेरि एक्काइस कस्तो अवस्थामा हुन्छ ल अब लेखापढी गर्नुभयो मान्छे त्यति मिलाउनु भनेका थियो मैले भनिदिनु पर्ने हो होइन होइन मै भनिदिऊँ करे है ए नातिनी नातिनीले मिलाउन सक्नु भएन मै भनौँ करे है दसमा दस जोड एक्काइस हिसाब बिग्रेको बेलामा भन्छ अरू कुनै बेला हुन्छ तस हो ल कोसलाई सम्झिने हो ल सम्झनुहोस् उ... ल अञ्जली नातिनी आउँदै गर्नु होला माया नमार्नु होला के अरे अहिलेलाई छुट्याउन होस् गाह्रो लो अञ्जली नातिनी आउनुभएको थियो अब चाहिँ नि प्रश्न सोध्यो भने झ्यापैसँग अलिअलि मिलाउनु चाहिँ अलिक गाह्रै के अरे ल शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस र तिन सय बत्तिस दुईवटा लाइन ट्याक्क्याक्कैसँग खुल्लो छ दिलुवाबहाजुसँग टक्क गर्न मन छ भने आउनु होला अँ यति बेला चाहिँ ए नाजिक गाना सुन सुनाउनु खोज हौ लौ ल असारै महिनामा पानी पर ंगे नौ नौ डाड़ा पारी कंपनी सर बिछोड़ को झमके गर्दे बोली मई झम के गर्दे बोली मसेरा केन्दी हो कहले हस दे कहले रुदे हो, हो। मलाई नहीं समझेरा भोला अब भोला अबाता छोरा पुर्णि भोला दिन भारी खेलो मलाई भूदो हो नहीं भूलो साँच पर पक्षी आम जो बा na no. ओहो रेडियो अर्पण एक सौ सात अपलो पांच मेगा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 बाल बाल रत्नगर मेडिसिन सेंटर रत्नगर दुई मेन रोड टाणी चौक चितोन शून्य छप्पन्न पांच साठी तीन सौ एक चालीस एम्बुलेन्स अंठानब्बे चार पचपन्न चौसठी दु बाईस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 सम्पूर्ण इलेक्ट्रोनिक सामानहरूको एक मात्र विकल्प अन्नपूर्ण इम्पोरियम र नपा चौरा चोक सितवन मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास बैसठी चार सय आठ किचन देखी बेडरूम सब स्वदेशी घर को लगी सामान पीमा सस्तो आनी। नाम सस्तो अर्चर दंग भाज मजुर हेरी हेरी अफनो घर आमा बुवा दिदी बहिनी लो है दा भाइ सम्झनु सही टाढी चोपको सस्तो भर्नेछलाई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 यतातिर तिरा छोडी छोडी नजानु है उता घर कुराको फेसनको पाँच लुगा जुत्ता मनकामाना मनकामा फ्यान्सी एक हजारमा हाई स्कुल र टाढीको बजारमा मनकामाना फ्यान्सी एक हजारमा हाई स्कुल र टाढीको बजालमा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 गयो जिन्दगी दोस्तै भयो त कहिले आठ पास नहुने भइस कक्षा पांच पास भ सात आठ फेल भैया कक्षा आठ मै कक्षा आठ पास भौ दस तथा खुले सम्पर्क मेगा एजुकेशन नेटवर्क रत्नगर एक बकुल बकुलहर रोयल क्याफेको माथि फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी तिन सय छयानब्बे मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी तिन सय सतहत्तर साथ साथमा एसएलसी पूरक परीक्षाको लागि सम्पूर्ण विषयको ट्युसन सञ्चालन भइरहेको छ BSC AG, BE ETI. बर्षा मा बी एस सी एजी बीई मे प्रतिशत पास प्लेसमेंट एवं बी एस सी नर्सिंग एमबीबीएस में शत प्रतिशत प्लेसमेंट कर सफल उपत्य बाहरक उत्कृष्ट एवं पुरानो संस्था ईटीआई में दुई हजार इकहत्तर साल को ब्रिज कोर्स में भर्ना खुलो <स्थ> बसिका होलाई रतपुर फोन नम्बर शून्य छप्पन्न पाँच एकतिस आठ सय नौ शाखाहरू टाढी चोक उद्योग वाणिज्यो एग्रोभेड सँगै मोबाइल नम्बर अन्ठानब्बे चार पचास तेइस शून्य एकसठी का के यार? पास मोबाइल के कमान यार एसएलसी पास हुन कुनै ठुलो कुरै छैन हाम्रै पूर्वी चितवनमा रहेको रोज एजुकेसन सेन्टरमा जान एसएलसी पास हुने तेरो सपना पुरा भइहाल्छ नि कक्षा सात आठ नौ पढ़ना पाईने कुने पांच विषय मास करे साइंस मैथ अनिवार्य पढ़ना सरकार मान्यता प्राप्त साथ ही विश्व भरी नई मान्यता प्राप्त सजिल संपर्क रोज एजुकेशन सेंटर चार पर्सात फोन नंबर शून्य छप्पन्न पांच तिरियासी चौवालीस मोबाइल अंठानब्बे चार पचास उन्न पचास दुई सठहत्तरबे पांच पचास अंठा दुई सौ साठी टीवी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 2009-2010, ताडी फोन नंबर शून्य छप्पन्न पांच बैसठी शून्य तेरह पहले पटक ड्राइविंग यात्रा को भरपर्दी कसै मुश्किल पोखरामा म धेरै टाढा टाडा, टाडा। मेरो दिल पोखरामा नमस्ते म गायक प्रमोद खरेल अहिले तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै रेडियो अर्फ एक सय सात पाँचमे घार्स sahido rahe tha welcome back again friends just for enjoy hasi majak kend mo chudiluwa baje काल्लापारी राजनाति मुसिक्क हाँस्या छन् खुसीको सहयोग गरेछन् अनि नाति नातिनीहरू यसो फोनमा आउँछन् गफिन्छन् जान्छन् गाँठे अन्धकार छ यहाँ त यस्तो छ अब जाने रमाइलो भइरहेको छ ल फेरि को नाति नातिना आएको भन्छन् गाँठे ए नमस्कार हजुर नमस्कार हजुर हो नाति कहाँबाट होइन सुनाचुरीको नातिको नाम के पऱ्यो ओ हेलो oh, oh, रेशम नाति हजुर तपाईँको नाम असाध्य मिठो हेर्नुहोस् अब त्यो गीत पनि छ नि त अब सानुमा सानो कमलको होइन अनि फेरि अर्को रेशम भन्छु भन्दैन नाति साह्रै हित ल नातिलाई प्रश्न सोधौँ हुन्छ हजुरबा हुन्छ उकालीमा नि उकालो थियो ओह्रालीमा नि उकालो थियो कसरी उकालेमा नि उकालो थियो ओह्रालीमा नि उकालो थियो यसले त अल्झाएको नि हजुरबा नओजाले अल्झाओ लेखेर त होइन नि हजुरबा होइन होइन उकालीमा नि उकालो थियो ओह्रालीमा नि उकालै थियो होइन होइन नाति काँडो हुन्थ्यो त डोको दाजुभाइ मै भनौँ त हुन्छ कालो मान्छे क्या कालो मान्छे तपाईँको उकालीमा नि उकालै थियो होइन ओह्रालीमा पनि ऊ चाहिँ कालो थियो किनभने कालो मान्छे त कालै हुन्छ नि होइन यसो <laughs> हल्का रमाइलोसम्म गरेर नाति राति <laughs> <laughs> ल अब ककललाई सम्झौने ल सम्झौँ सर्वप्रथम हजुरलाई धन्यवाद टेक्निसियन दादालाई अनि मलाई रेसन कार्ड गयो भने चिन्ने नचिन्ने सम्पूर्णको लागि दादा लो नाति आम्दै गर्नुहोस् म यहाँ नमार्नुहोस् है अहिले छुट्टी के अरे नभएस का एउटा सानो कुरा भयो ए ल भन्नुहोस् भन्नुहोस् भन्नुहोस् योभन्दा पछाडि मिल्छ किन लै ला स्याउलाई दिदेऊम केरा, केरा खोजेर ठिक्क पारे त ए ल ल नाति है त ल ल अब नातिले चाहिँ अब यस्तो जाडोमा पनि चिसो चिसो स्याउ केरा खाने मनगरेको छ नि हुन त आजभोलि मान्छेहरू खाना हुने नहुने के के को झोल खाना त खान्छन् भने अब त्यो स्याउ केरा फलफुलले त शरीरले राम्रै गर्छ अब खानुपर्छ खाने हो मिलाएर खानुपर्छ ढुक्स भएर बसेको हुन्छ है राजनीति नाति अनि के गर्छ भन्दाखेरि बाथरुमबाट चाहिँ एउटा ठुलो आवाज आएछ होइन यो हिजोको कुरो अनि श्रीमती चाहिँ डराइन् ओहो लगाउने ए के भयो बाथरुममा के भयो भनेर सोधिन् बाथरुमभित्र श्रीमान रहन् अनि श्रीमतीको डरले उनले भने अँ मेरो गन्जी झऱ्यो कि गन्जी झऱ्यो भनेर भन्यो भने अनि गन्जी झर्दा नि यत्रो आवाज कसरी आयो भन्दा झन् थारेको श्रीमती त डेन्जर रहन् अनि तर उसले भने अह त्यो गन्जी चाहिँ मैले लगाइरहेको थिएँ क्या त्यही भएर रे गन्जीसहित मान्छे पनि लडेछ त्यसपछि एउटा तराई मूलको वकिलले बस गर्दै थिए जजले भन्यो तपाईँ आफूले सीमाभन्दा बाहिर जाँदै हुनुहुन्छ तपाईँले चाहिने कोर्टको अपमान गर्नुभयो यो कोर्टको अपमानको कसरीमा को म तपाईँलाई गिरफ्तार पनि गर्न सक्छु विचार गर्नुहोस् भनेर जजले चाहिँ वकिललाई भने अब त्यहाँदेखि ऊ चाहिँ जुन वकिल चाहिँ तराई मुलका थिए होइन ए नदी सुन ध्यान दिएर सुन्दा वकिल छैन तराई मुलका थिए त्यसपछि तराई मुल भइसकेपछि अनि उनले फेरि वकिलले प्रश्न गरे सोधे कुन सालाले यो भन्छ भनेर सोधे झन् जज त झन् रिसाए ए तिमी मलाई हुँदा हुँदा साला पनि भन्ने हो भन्ने भनेर चाहिँ नि रिसाए अनि रिसाइसकेपछि अनि अर्काले चाहिँ कुरो बल्ल चाहिँ मिलाइदियो अर्का चाहिँ नि पाहाडिया मुल्काले चाहिँ ए हजुर उनले चाहिँ तपाईँले त्यस्तो भन्यो होइन तपाईँले गलत बुझ्नुभयो क्या उहाँको चाहिँ नि हिन्दीमा बोल्दाखेरि चाहिँ नि के हो कौन सा एलएडब्लु ल भनेको चाहिँ त्यो कानुन भएन को कौन सा लले चाहिँ नि यो भन्छ भन्ने खोजा भनेपछि कुन कानुनले भन्छ भन्ने खोजा हो के कुरो बुझ्नु जाने यस्तो पनि भयो त्यसपछि फेरि अदालतमा अर्को कुरो भयो अनि जजले सोधेँ युवकलाई अँ यो व्यक्तिले तपाईँलाई के के भन्दा गाली गलत गर भनेर भने अनि युवकले भने मासे यसले दिएको गाली म यहाँ भन्न नमिल्ने खालको छ हजुर भने अनि वकिलले भने ल त्यसो भने हामी सबै यहाँबाट बाहिर जान्छौँ तपाईँ सबै कुरो चाहिँ यो खाली गोठालाई सुनाउनु होला अरे <laughs> अब ए अनि बाटोमा आउँदै थिएँ एउटा भिखारीले भिख मागिरहेका थिए त्यसै क्रममा एउटा चाहिँ गाउँको हाम्रा गन्य मान्ने मान्छेले आएर भिखारीलाई सम्झाएँ तिमी किन भिख माग्छौ हौ यो वास्तवमा राम्रो काम नै होइन भनेर भन्यो अनि भिखारीले सोधेँ हजुर त मैले पनि पहिला भिख माग्नु हुन्थ्यो कि हो भनेर सोधेँ अनि ती हाम्रो गाउँको गन्ने मान्छेले भने होइन मैले त माग्थिनँ भने अनि फेरि भिखारीले प्रश्न गरे यदि तपाईँले पहिला माग्ने गर्नु भएको थिएन भने यो नराम्रो काम हो भनेर तपाईँलाई कसरी थाहा भयो अरे <laughs> <laughs> भगवान् अचम्मको कुरो भन्दै थिएँ ए राजनातिले ए बाजे लौ तिम्रा चाहिँ दिन गाउ अब जाने बिदा माग भन्दा पनि भनिहालेँ लो अब ए राजनातिले भनिसकेपछि विदा माग्नु पऱ्यो यति जलसम्म हामीलाई सुनेर सात दिन हुने सम्पूर्ण नाति नातिमा इष्टमित्र छल छिमेकी नाताकोता बन्धु बान्धु दाजु खै चाहिँ धेरै धेरै धन्यवाद अ स्याउलाई दिउँ कि केरा यसै गीतलाई पृष्ठ होइन छाड्दै राजनाथजीलाई धन्यवाद दिनु आवाज पनि बिदा हुन्छु नमस्कार Hariam tanish aulai deu ki kara Sanu timlai We are listening to our favorite radio station Radio Arpan at www.radioarpan.com And what about you तपाई चित अस्पताल अस्पताल का विशेषज्ञ सेवा प्रत्येक शनिवार नौतीस बजे वरिष्ठ स्त्री तथा शनिवार दिवसो एक बजे वरिष्ठ उच्च रथ तथा मधुमेह रोग विशेषज्ञ नाक कान घाटी तथा टाउको ता रोग विशेषज्ञ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ वरिष्ठ हाथोड़ी तथा नशा रोग विशेषज्ञ प्रत्येक शनिवार शिशु तथा बाल रोग विशेष त्यसै गरी प्रत्येक मङ्गलबार दिउँसो एक बजे वरिष्ठ हार्जोर्नी नसा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्यद्वारा प्रत्येक बुधबार 1 बजे वरिष्ठ फिजिसियन पेट छाती मोटो उच्च रक्तचाप मधुमेह रोग विशेषज्ञ डाक्टर महेन्द्र अग्रहरीद्वारा बिरामीहरूको स्वास्थ्य परीक्षण भइरहेको छ प्रत्येक महिनाको दोस्रो शनिबार बिहान मेडिकल कलेज भरतपुरमा जनरल फिजिशियन तथा आखिर उपलब्ध संपर्क ओम साईराल रत्नगर दुई मेन रोड चाड़ी फोन नंबर शून्य छप्पन्न पांच एकसठी नौ सौ छैसठी पांच एकसठी आठ सैसठी यो मेरो दाँत छिद्रा परेर पनि साथीहरू